एस ियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई मल्टीलर्निंगी खोहनी चारायणी डेवलपमेंट बैंक मोबाइल नंबर अन्े चार बावन्न छिश एक चौहत्तर और अंठानब्बे चार तिरपन पैंतालीस शून्य चौदह नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि संसारभरि केही साथ सानिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमालमा पूर्वी चितवनको जयमङ्गलामा पोखरीमा डुबेर आज एक बालकको ज्यान गएको छ जयमङ्गलामा रहेको जोशी इट्टा बनाइएको पानीको पोखरीमा डुबेर पृथ्वीनारायण नगरपालिका अन नम्बर आठ गोर्खाका टेकबहादुर कुमारका दस वर्षीय छोरा कविराज कुमारको ज्यान गएको हो कुमारसँगै अरू दुई बालक पनि पौडी खेल्न पोखरी गएका थिए पोखरीमा डुबेपछि अरू दुई बालकले कराएपछि नचिके घाँस काटिरहेका स्थानीय हर्षबहादुर गुरुङ आएर पोखरीबाट निकालेका थिए अचेत अवस्थामा रहेका ती को उपचारका लागि भरतपुर लैछाने बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्य रत्नगरका प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभयो कुमार परिवार एक महिना अघि मात्रै चितवन आएर जयमंगलामा बस्दै आएका थिए जबरजस्ती चन्द संकलन गरेको आरोपमा तीन दिन अघि पक्राउ परेका एकीकृत माओवादी निकट वैसिलका चारजना कार्यकर्तालाई जिल्ला अदालत चितवनले आज धरौटीमा रिहा गरेको छ उनीहरूलाई आज दिउँसो जनही पाँच सय धरोटीमा तारिक तोकिर रिहा गरिएको जिल्ला अदालत चितवनका श्रेष्ठार दिनबन्धु जानकारी दिनु भएको छ जिल्ला न्याधीश भोलनाईको इजलासले तारिक दिएर धरोटीमा रिहा गरेको हो रिहा हुनेहरूमा वाइसिएल कार्यकर्ताहरू भरत मगर मनोज शेर्पा रवि प्राजुली र विशाल मरठा रहेका छन् नारायणगढको एक व्यापारीसँग जबरजस्ती चन्दा लिन लागेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो यसअघि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा लागेका दुई कार्यकर्ता उत्तम गुरूङ र मधु नेयोपनलाई प्रमुख जिल्ला अधिकारी नरेन्द्र शर्माको इजलासले हिजो ौटीमा रिहा गरेको थियो रत्नगर सात सिसैमा लुकाई छिपाई राखेको भनिएको लाखौं मूल्य बराबरको विद्युतीय सामग्री वैध रहेको प्रहरीले जनाएको छ अनुसन्धान करिब सत्तरी लाख मूल्य बराबरको विद्युतीय सामग्री वैध रहेको पाइएको इलाका प्रहरीकाले रत्नगरका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभएको छ ती सामग्रीहरू अवैध प्रहरीले बरामद गरेको भनेर केही दिन अघि संचार माध्यममा प्रसारण र प्रकाशित भएको थियो प्राधिकरणको सातौं आयोजना अन्तर्गत तेत्तिस र प्रसारण प्रयोग में लाइने सुसमग्री ठेकेदार जसमान लालचंद को व्यक्तिगत रही अनुसंधान पच्चीस खुले को प्रहरी निरीक्षक पंत ने बतायधान का क्रम में ती सामग्री का पत्र रहेको र प्राधिकरण बोटवल शाखाका इन्जिनियर आएर सुसामग्री वैध रहेको पुष्टि भएको उहाँले बताउनु भएको छ प्राधिकरणले ठेक्केदार लालचलाई पटक पटक ठेक्का दिने गरेको पनि पाइएको पन्तले बताउनु भएको छ यसअघि भरतपुरमा राखिएको ती सामग्रीहरू रत्नगरमा जग्गा खरिद पछि ठेक्केदार लालचले आफ्नो जग्गामा राखेको पन्तको भनाइ छ देशका प्रमुख प्रसारण लाइनमा ती सामग्रीहरू प्रयोगमा आउने गरेका र प्रहरी निरीक्षक पन्तले अनुसन्धानमा रहने त्यस्ता विषयवस्तु पुष्टिपछि मात्र सत्य तथ्य प्रकाशन र प्रकाशन गर्न आग्रह गर्नु भएको छ चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन निर्मल भट्टराई विगत छ दिनदेखि सम्पर्क विहीन रहेका छन् भनपा बाह्र घर भएका भट्टराई कलेजको कैलाशनगरमा रहेको होस्टेल जाने क्रममा नानगढको पोल्चोकको एक होटलमा खाजा खाएपछि उनी सम्पर्क विहीन भएका हुन् आफूसँग भएको सामान खाजा खाने होटलमै छोडी उनी सम्पर्क भएको बताइएको छ दिनदेखि बेपत्ता भट्टराईको कुनै खबर नआएपछि चितवन मेडिकल कलेजका विद्यार्थीहरूले उनको खोजी गरिदिन प्रहरीसँग आग्रह गरेका एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको टोलीले आज जिल्ला प्रहरीकाले चितवनमा ज्ञापन पत्र समेत बुझाएको छ होस्टेल जानि भनी घरबाट निस्केका उनी होस्टेल नपुगेपछि घर परिवार समेत चिन्तित भएका छन् नेकपा एमाले भरतपुर नगर कमिटिको भोलि हुने नवौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अधिवेशन आयोजक समितिले जानकारी दिएको छ कमिटीले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएको हो अधिवेशनमा एक जना प्रतिनिधिको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिएको थियो अधिवेशनको नेकपा एमालेका पोलेट सदस्य काशीनाथ अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा भरतपुर नगर कमिटिका अध्यक्ष उद्योग कुमार पियाले जानकारी दिनुभयो भरतपुर नगरपालिकाले व्यवहारिसे सप व्यवस्थापन गर्न कठिनाई भएको भन्दै यसको व्यवस्थापन गर्न समिति गठन गरेको छ आज भएको सर्वपक्षीय छलफलमा व्यवहारिसे सप व्यवस्थापन गर्न भरतपुर नगरपालिकाका कार्यकारी अधिकारी नारायण सापकोटाको अध्यक्षतामा स्थान पहिचान तथा स्रोत व्यवस्थापन समिति गठन गरिएको छ समितिमा जिल्ला प्रशासनबाट शेषकान्त पौडेल भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर महेन्द्र राज जिल्ला विकास समितिका योजना अधिकारी पुरूषोत्तम शर्मा देवघाट क्षेत्र विकास समिति अध्यक्ष खिमलाल भण्डारी निजी अस्पतालका तर्फबाट नारायणगण सिंह कुवर र भरतपुर नगरपालिकाका वातावरण विभाग प्रमुख विराट घिमिरी जलदेवी सामुदायिक भवनका अध्यक्ष पुनः बादर श्रेष्ठ एवं जिल्ला वनकाली र रत्नगर नगरपालिकाबाट एक एकजना सदस्य रहने गरी समिति गठन गरिएको भरतपुर नगरपालिकाका वातावरण विभाग प्रमुख विराट खिमिरे जानकारी दिनुभयो समितिले एक महिना अघिभित्र सुझाव सहितको एक महिना अल्पकालीन नीति र तीन महिनाभित्र दीर्घकालीन नीति सहितको प्रतिवेदन हुनेछ स्थानीय स्वायत्त शासन दुई हजार पचपन्नका अनुसार नगर क्षेत्रभित्रका व्यवहारिस व्यवस्थापन गर्ने जिम्मा नगरपालिकाको भए पनि विभिन्न कारणले अस्पतालमा मृत्यु भएका व्यक्तिको सब पनि नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने भएको हुँदा समस्या भएको भरतपुर नगरपालिकाका कार्यकारी अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो भरतपुर अस्पतालबाट मासिक बाह्रदेखि पन्ध्रवटा व्यवहारिसे सब व्यवस्थापनका लागि आउने गरेको उहाँले बताउनुभयो नगरपालिकालाई सब व्यवस्थापन गर्न स्थान र खर्चको अभाव हुने गरेको छ जेसिस चितवन र छिमेकी शाखाहरूले संयुक्त रूपमा जेसी सप्ताह मनाउने भएको छ जेसिसका शाखाहरूको संयुक्त आयोजनामा यी साउन बेस गति आइतबारदेखि साउन छब्बिस गतिसम्म संयुक्त जेसी सप्ताह मनाउने निर्णय गरेको हो सप्ताह आयोजक समितिले आज नारायणघटमा पत्रकार सम्मेलनको आयोजना गर्दै जेसी सप्ताहका का कार्यक्रमहरू सार्वजनिक गरेको हो सप्ताहको अवसरमा साउन बेस गति सप्ताह उद्घाटन तथा खेलकुद कार्यक्रम अन्तर्जेसित मैत्रीपूर्ण फुटबल तथा व्यक्तित्व विकास तालिम गोष्ठी बाढी पीडितहरूका लागि राहत संकलन तथा वितरण रक्तदान लगायतका कार्यक्रम गर्ने बताएको छ सप्ताहका अवसरमा युवा नेतृत्व तथा अन्य विभिन्न बौद्धिक कार्यक्रमहरू सञ्चालन गरिने नारायणगढ जेसिसका अध्यक्ष विष्णु लम्सालले बताउनुभयो पूर्वी चितवनको रत्नगर चार निवासी रामकृष्ण रेग्मीले बङ्गुर पालन व्यवसायबाट मासिक चालिस हजार आमदानी गर्ने गरेका छन् दुई हजार एकसठी सालदेखि रामपुर फारमबाट बाट बङ्गुर पालन सुरु गरेका उहाँले हाल माउ माओ आठवटा भालेर त्यसका बच्चा बच्ची एक सय पैँतिस जम्मा दुई सय तेह्रवटा बङ्गुर रहेको छ व्यवसाय राम्रो हुँदै गएको र मासिक चालिस हजार बस्ने भएपछि उहाँले फेरि बाइसवटा बङ्गुर थप्ने भएको किसान रेग्मीले बताउनुभयो सामान्यतया लोकल कुखुरा खसी बोकामा उन्तिस क्यालोरी पाइन्छ भने बङ्गुरमा एकतिस क्यालोरी पाइने र त्यसकारण यसको माग बढ्दै गएको भन्दै रेग्मीले हाल यसको बजार देशका चौध जिल्लामा रहेका छन् कैलाली कञ्चनपुर अर्घा खाची सिन्धुली बारापर्सा रौतहड़ धनुषा सप्तरी धादिंग गोर्खा रसुआ नुआकोष मकानपुर इस मुख्य बजार रहकर बता हाल किसान रेग्मी ने चार जात का बंगुर हरु पाले का एकीकृत नेकपा माओवादीले सुरु गरेको एक महिने चुनावी अभियान अन्तर्गत आज चितवन क्षेत्र नम्बर दुईमा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ रत्ननगर जयमंगलामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सर्वोत्तम डंगोलले प्रशिक्षण दिनुभएको थियो कार्यकर्तालाई प्रशिक्षण दिँदै केन्द्रीय सदस्य डंगोलले मंसिर चार गतिका लागि तोकिएको दोस्रो संविधान सभाको सा निर्वाचन सफल बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको थियो रत्नगर कमिटी सदस्य कृष्ण भट्टका पिता नन्दलाल भट्ट को निधन को शोकसभा समेत कर महीने चुनावी अभियान कार्यक्रम की प्रचार प्रसार संयोजक संगीता भट्टाईली जानकारी द्वेश सोही भेलाले क्षेत्र नम्बर दुईमा चुनाव प्रचार प्रसार गर्न एकीकृत नेकपा माओवादी नगर एन्चार्ज कृष्ण प्रसाद सापकोटाको समय जगतमा पाँच सय सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ पहिचानसहितको संघीयता संहितासहितको संविधान दोस्रो संविधान सभाको निर्वाचनका लागि जनसम्बन्ध अभियान भन्ने मूल नारसै भएको चुनावी अभियान भदौ दश गतेसम्म जारी रहनेछ अनिराश्यू क्रान्तिकारी सिटी भिटिया ताम्साङ जिल्ला समिति चितवनले भरतपुर फर हेल्थ साइन्स विद्यार्थीहरूको सा ढाड चेक्ने गरी शुल्क वृद्धि गरेको भन्दै विभिन्न साथबुधे मागहरू राख्थे ज्ञापन पत्र बुझाएको छ मागहरूमा सिटी भिटीले निर्धारण गरेको शुल्क बमोजिम शुल्क लिनुपर्ने कलेज संचालकले मनोमानी तबलले गरेको शुल्क वृद्धि खारेज गरिनुपर्ने सिटी भिटीको मापदण्ड अनुसार भौतिक पूर्वधार पूरा हुनुपर्ने लगायतका विभिन्न मागहरू राख्थे समितिका संयोजक डिल्लीराम अधिकारीले जिल्ला प्रशासनकाले चितवन र चितवन फोरम फर हेल्थ साइन्सलाई ज्ञापन पत्र बुझाउनु भएको छ ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नरेन्द्र शर्माले समस्याका विषयमा बुझेर समाधानतर्फ पहल गर्ने बताउनुभयो पूर्वी चितवनको कुम्रोसाज सिसानिका मोहन महत्तोको घरबारीमा आज बिहान अजिङ्गर फेला परेको छ स्थानीय महत्तोको घरबारीमा बिहान आठ बजेतिर अन्दाजे दस किलो बराबरको अजिङ्गर फेला परेको हो फेला परेको अजिङ्गरलाई कसरा लगिएको छ दुई हप्ता अघि पनि सोही क्षेत्रमा करिब चौध किलोको अजिङ्गर फेला परेको थियो नौलपरासीको सदरमुकाम परासीमा रहेका सार्वजनिक निकायहरूमा सूचनाको माग गर्दै एक दिनै निवेदन दर्ता भएका छन् सूचनाको हक सम्बन्धी तालिम पाएका जिल्लाका विभिन्न तह र तबका तेत्तिसजना नागरिकले सूचना पाउनका लागि जिल्ला स्थित सार्वजनिक निकायमा निवेदन दिएका हुन् सबैभन्दा बढी पाँचवटा निवेदन रामग्राम नगरपालिकामा दर्ता भएका छन् सूचना माग गर्न गएका स्थानीयवासीलाई सूचना दिनका लागि केही कार्यालयहरूले आनाकानी गरे पनि निवेदन दर्ता भने गरी सूचना लिन पाउनु भने समय दिइ पठाएका छन् जिल्लाको पच्चिसवटा सार्वजनिक निकायमा सूचनाको माग गर्दै निवेदन दर्ता भएको बताइएको छ अब पालोअर्पण जनावाज कोअर्पण जनावाजमा हाम्रो प्रश्न छ चन्दा असुलीको आरोपमा पक्राउ परेका वाइसिएल कार्यकर्तालाई चितवन बन्द गराएकी भरमा रिहा गर्ने स्थानीय प्रशासनको निर्णयप्रति तपाईँ के भन्नुहुन्छ य निरीह प्रशासन विद दबाव ठेक्न नसकेर सी अराजकता कम गर्न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 कालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौडा बेरगज सडक खण्ड खुल्ला छ त्यस्तै गरी नारायणगढ मोगलिन मोगलिन नौबिसी काठमाडौँ सडक खण्ड मोगलिन दमौली पोखरा सडक खण्ड र नारायणगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ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 इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्ल्यू डट रेडियो अर्पण डट कमबाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ चार बजेको अर्पण स्थानीय समाचार सकियो म सुजिता हमाल बिदा नमस्कार.